एटा तिम्रो रोब अरुपनी तस्त मज रोबर मिमोट बाचालित क्य मेरे दिमाग रिमोट बाचालित मेरे दिमाग कुछ मनुआ मंदन तर मेरे दिमाग मेरे बस में छूला भित्रब जे लगो तेर भर आपको दिमाग तिमी बाचालित हो दिमाग रिमोट बाचालित रिमोट दबाने को हो त्यो रिमोट दबाने को हो त्यही रिमोटले कसैलाई तिमीले असल बनाइदिन्छौ त्यही रिमोटले कसैलाई तिमीले खराब बनाइदिन्छौ त्यो रिमोट दबाउने तिमी भगवान हो त्यो रिमोट दबाउने नेपाली कला साहित्य र सिर्जनाको संरक्षण र सम्वर्धनको लागि आवाजविहीनहरूको आवाज रेडियो मिरमिरे उनानब्बे थप्लो चार मेघाजको हरेक आइतबारको रात्रिकालीन परहरमा प्रसारित साहित्यिक कार्यक्रम सिर्जनाका स्वरहरूको पर्खाइमा बस्नुभएका सम्पूर्ण सम्पूर्ण साहित्य अनुरागी मित्रहरूमा म सत्य सागर थापा हार्दिक हार्दिक स्वागत गर्दछु श्रोता त्यस्तै मेरो आवाज तपाईको रेडियो सेट सेटसम्म पुर्याउनुको लागि प्रविधिमा साथ दिँदै हुनुहुन्छ मदन कार्कीले र तपाईँहरू पनि अहिलेसम्म मलाई रेडियो सुनेर साथ दिइरहनु भएको छ भन्ने मैले अपेक्षा गरेको छु श्रोता मैले भर्खरै बाँचेका कविताका हरहरूबाट आजको कार्यक्रमको थालनी गरिसकेको छु श्रोता ती हरफहरू हुन् बिजु सुवेदी विजयका आजको बसाइमा बिजु सुवेदीसँगकै साहित्यिक अभिव्यञ्जनाहरूलाई तपाईँहरू सामु प्रस्फुटन गर्नेछौँ श्रोता उहाँसँगका साहित्यिक फलाको सारी नै आजको कार्यक्रमको बनोट बनाएको छौँ श्रोता अब उहाँसँगकै साहित्यिक अभिव्यञ्जनालाई सुरु गरौँ स्वागत छ तपाईँलाई कार्यक्रम सिर्जनाका स्वरहरू उनानब्बे चार मेघासको स्टुडियो धन्यवाद मलाई यो आवाजविहीनको आवाज यो रेडियो मिरमिरेमा बोलाउनु भएकोमा म अब मेरो शब्दले मात्र व्यक्त गरिरहेको हुँदा अब आवाजले पनि व्यक्त गर्ने अवसर दिनु धेरै धेरै धन्यवाद तपाईँको नाम त मैले पुकारिसकेँ श्रोताहरूले जान्ने बुझ्ने गरेर तपाईँको विस्तृत रूपमा परिचय दिइदिनुहोस् न मेरो बुबाको नाम कृष्ण मुरारी सुवेदी हो आमाको नाम जन्य लक्ष्मी सुवेदी हो म बुवाको अफिसको जागिरको कामको सिलसिलामा अछाम जिल्लामा मङ्गलसेनमा जन्मेको हुँ दुई हजार सत्ताइस साल सात महिना सात गते जन्मेको थिएँ म तपाईँ साहित्यिक सिर्जना गर्नुहुन्छ थुप्रै साहित्य विधामा कलम चलाउनु भएको छ मैले देखिरहेको छु मैले सुनिरहेको छु तपाईँको विचार तपाईँका भावनाहरू तपाईँका सिर्जनाहरूलाई अनि तपाईँ प्रायः कुन विधामा बढी कलम चलाउनुहुन्छ म सबैजसो विधाभन्दा सबैजसो त होइन कविता भयो अलि लामा लामा चार पाँच भन्नाका कविताहरू भयो गद्य कविताहरू त्यो अनि छोटा कविताहरू भयो त्यस्तै ते लघु कथाहरू भयो त्यस्तै ते कथाहरू भयो यी विधाहरूमा म कलम चलाउँछु त्यो बाहेक अलिअलि पत्रिकाहरूमा लेखहरू पनि लेख्ने गर्छु हजुर अनि तपाईँले कविता लेख्नु भएको छ धेरैभन्दा धेरै आजको बसाइमा हामी तपाईँका कविताबारे चर्चा गर्नेछौँ तपाईँका कविताहरू धेरैभन्दा धेरै सुन्ने र सुनाउनेछौँ तपाईँले कविता लेखिरहनु भएको छ प्रायः तपाईँ कवितामै रमाउनुहुन्छ तपाईँ कसरी कवितातिर लाग्नुभयो प्रेरणा कसैको खसख्यावट मलाई यो गरिब दुखीहरू आफूले धेरै सहनै नसकिने गरी दृश्यहरू देख्दाखेरि मेरो मानसपटलमा आफै कविताहरू सिर्जित हुन्छन् त्यसरी नै मैले कविता सिर्जना गर्ने गर्दछु तपाईँको पहिलो कविता सुनाइदिनुहोस् न हाम्रा सृजनशील मनहरू मैले पहिलो कविता, कविता आ, फुल तिमी विद्रोह गर भनेर तयार पारेको थिएँ जुन नारीले पनि आवाज उठाउनुपर्छ भन्ने खालको छ यो अहिले म प्रस्तुत गर्दैछु हुन्छ सुरु गर्नुहोस् तपाईँको कविता हे फूल तिमी सृष्टिको अत्यन्तै सुन्दर सृजना तिमी बगैँचाको शोभा पृथ्वीको देदिव्यमान तर तिमीलाई चुडेर देवताको पाउमा गर्छ सेवा के यो सेवा हो देवताको सुन्दर रचना तिमी तिमीलाई लुछेर शिरमा किन राख्दछ सृष्टिको शोभामा किन यति बवाण्डर हे हिंस्रक समाज यो बलिभन्दा भयो ठुलो घाट तिमीलाई लुच्दा रुन्छ मेरो मन तिमीलाई लुच्दा सुरम्य प्रकृति हुन्छ रोदन के यस्तो थाहा भक्तहरूलाई तिमीहरू भक्त होइनौ तिमीहरू अभक्तको उचाइमा चढ्दैछौ सुन्दर सृष्टिलाई अझ सुन्दर बनाऊ अनि पो खुसी हुन्छन् भगवान् अनि पो प्रकृति देव हुँदैन छटपट फुल लुचिदा म सधैँ रुने गर्छु त्यस्तै ते हालत छ बम्बई वेश्यालयमा नारी फुलको कहिलेदेखि हे कहिलेदेखि फुल लुच्ने चलन ल्यायो त्यसको प्रसाद मलाई चाहिँ भो मलाई प्रसाद चाहिँदैन फुललाई लुचेर मेरो टाउकोमा राखिदिन्छन् त्यो अस्वीकार गर्दा म नास्तिक रे म पागल रे म त्यो टुक्रा फुललाई फेरि जोड्न खोज्छु फेरि त्यो फुल लुचेको घाउमा मलम लगाउन खोज्छु फेरी असमर्थ हुन्छु एक पल्ट घुमेको अस्मिता फेरि फर्कँदैन फुललाई लाएको लाए घाउ बसौँ भइसक्यो खै कसले बुझेको जति बेलादेखि भौतिक रूपमा देवता पुज्ने चलन ल्याए आध्यात्मिकताको भयो अन्त्य आध्यात्मिकताको पनि भयो अन्त्य पुज्ने भए मनले पूजा भगवानलाई प्रकृति देवलाई अझै सुन्दर बनाऊ तिमी पनि फुल झै सुन्दर बन्नेछौ त्यति बेला पनि फुलले भन्ने छ तिमीलाई कसैले नलुछस् तिमीलाई कसैले बलि नदेवस् यति उधार छ फुल फुलले भनिरहेको छ फुलले भनिरहनेछ मैले त भोगेँ भोगेँ अरू कसैले भोग्न नपरोस् यति सुगन्ध छ फुलमा मैले त राम्रो दिन खोजे मैले त सुगन्ध छर्न खोजे फेरि मई माथि भयो घात यो संसारमा राम्रो काम गर्न नहुने रहेछ काँडा भएर बाँच्नु पर्ने रहेछ मईसँगको काँडालाई कसैले उखेलेर ठ्याक्दैनन् तर मलाई कसैले निचोड्छन् कसैले सियोले घाउ पारेर उण्डछन् मेरो ठाउँमा सुगन्ध पोख्न दिँदैनन् फुलले फुलनै नहुने राम्रो काम गर्नै नहुने फुल्न थाल्यो कि लुेर लगिहाल्छन् यहाँ सब माली रोएका छन् वनमाली रोएका छन् घरमाली रोएका छन् सब माली रोएका छन् आँसु बरबरी झरिरहेका छन् फुलका प्रसाद दिइरहेका छन् झन रोवाइरहेका छन् भगवान रोइरहेका छन् प्रकृति रोइरहेकी छिन् त्यसैले भन्नै पर्दछ हे फूल, तिमी कति सहन छौ पीडा तिमी अबला फुल नबना तिमीले सयको जुगौँ भइसक्यो तिमीले अन्याय सहनुको पाप गरिरहेकी छौ त्यसैले धर्म गरो राको बना तपाईँको कविता एउटा नारीवादी कविता भन्नुभएको छ तपाईँले नारीलाई फुलसँग तुलना गर्नुभएको छ नारी भनेको ना हुन। फुल हुन् त्यही फुलमा आधारित भएर तपाईँले कविता लेख्नु भएको छ हाम्रा सृजनशील मनहरू हाम्रा सृजनशील श्रोताहरूले तपाईँको कविता सुन्नु हो अनि तपाईँलाई यो कविता लेख्दाको अलिकति पृष्ठभूमि बताइदिनुहोस् न यो कस्तो अवस्थामा तपाईँले यो कविता सिर्जना गर्नु यो नारी हिंसाको अन्त्य गरौँ अन्त्य गरौँ भनेर यो दुई तिन वर्ष अगाडि यो सडसठी सालतिर मैले धेरै ठाउँमा नारीहरूले आन्दोलन गरिरहेको देखेको थिएँ अनि त्यस्तै ते प्रोग्रामहरू पनि भएको देखेको थिएँ त्यही बेला मैले पनि यो कोरेको को हो तपाईँ आफ्ना पीडाहरूलाई देखाइहरूलाई भोगाईहरूलाई कवितामा उतार्नुहुन्छ त्यसलाई कविताको रूप दिनुहुन्छ तपाईँले लेखेका कविताहरूप्रति तपाईँ सन्तुष्ट हुनुहुन्छ मैले लेखेको कविताप्रति सुरुमा लेख्दाखेरि दा सन्तुष्ट नै हुन्थे तर पछि अब अहिले नयाँ जुन चाहिँ सबभन्दा नयाँ हो त्यसलाई चाहिँ मैले धेरै मन पराउने गरेको छु तर सबै आफ्नो गर्वदेखिको पीडाको बाट उब्जिएको असह्य भएर वेदनालाई शान्त पार्न लेखेका भोगाइहरू नै हुन्छन् धेरैजसो अनि हाम्रा श्रोताहरूलाई तपाईँको अर्को कविता सुनाइदिनुहोस् धेरैजसो कविहरू चाहिँ नि चन्द्रमाबाट जुनबाट प्रभावित हुन्छन् भनेर भन्ने मान्यता राखेको मैले पढेको थिएँ पढ्दै पनि आएको थिएँ तर म चाहिँ नि प्रभातबाट धेरै प्रभावित छु प्रभातको किरणले मलाई धेरै आनन्द दिन्छ जुन चाहिँ अँध्यारो घटाउने यो कुरालाई म अब कवितामै व्यक्त गर्न चाहन्छु हुन्छ तपाईँको प्रभातको किरणलाई तपाईँले आफ्ना कविताका हरहरू मार्फत उतार्नुभएको छ तपाईँको कविता कविताको शीर्षक छ प्रभात तिमी चाँडे आऊ मेरो हात अब कसैले नभँदा म प्रभात आउन पत्र लेख्दैछु लेख लेख लेख। मेरो मुख पनि कसैले बन्द नगर अब म प्रभातलाई बोलाउँदैछु प्रभात तिमी आऊ है यहाँ अध्यारो भइरहेको छ त्यहाँ अध्ययारो भइरहेको छ जताततै रुमल्एको छ जताततै भत्किरहेको छ अध्ययारोला असत्यको युग छ दुखीहरूले प्रतिवाद गर्न सकिरहेका छैन उज्यालोका सम्भाग हौ तिमी लालीमा किरण हौ तिमी ताजा घाम ल्याउँछौ तिमी अन्धकार मेटाउँछौ तिमी तिमी हिम्मततिर छौ बिहानीको पहिलो प्रकाश ल्याउँछौ तिमी त्यसैले तिमी चाँडै आऊ प्रभात हामी रातभरि छटपचिरहेका छौ दुख पुखा चुन्ने कोही छैनन् आफू आफूमै मैमत् छन् ठालुहरू यहाँ दुखीहरूलाई कोही सगाइरहेका यो का रात रात काला बादलहरू मिरहेका छन् तिमी क्रान्ति हौ तिम्रो लाल किरणको प्रतीक्षा गरिरहेका छौ तिम्रो रातो घाम चाहिन्छ हामीलाई प्रभात तिमीलाई खोज्न पूर्वतिर दौडिरहेका छौ पूर्वीय चाँडै आऊ तिमी काल रात्रीको जन्जिर तोडेर आऊ तिमी गरिब दुखीको घाँटीको सिक्री तोड्न आऊ तिमी आँखामा कालो पट्टी बाँडेको अवस्था छ घोर कालो चिर्न चाँडै आउ तिमी तिमी युग बदलने जागृति हौ कालो साम्राज्य ढलाउने ज्योति आउ तिमी प्रभात तिमी किन बिलाइरहेछौ रातको साङ्लोलाई तोडेर रा। चाँडै आउ तिमी सायद तिम्रो छातीमा सङ्गीन छ तर तिमीलाई दुखेहरू सबैको साथ छ चा। चाँडै आउ तिमी सङ्गीन तोरी लाली प्रभात बनेर सुन्दर छिटिज हेर्ने रह छ हामीलाई अँध्यारो चिर्ने नौलो किरण हेर्ने रह हामीलाई तिमी मत स्नेह को ज्योति लिया सको लंक लंक मेरा दाजू हो पूर्वती लंक लंक मेरा दीदी हो पूर्वतीर प्रभातलाई हामीले चाँडै ल्याउनु छ थोत्रो संसार ढालेर नयाँ संसार बनाउनु छ जिउनु त प्रभातले जस्तो जिउ जो अरूको लागि जीवन देवस् तर सुनिदिने कोही छैनन् प्रभात तिमी हाम्रो उन्मुक्ति आऊ प्रभात आज तिम्रो प्यास लागिरहेको छ हे क्रान्तिको रातो सिपाही प्रभात तिमी चाँडै आऊ पहिलो पल त न्यायको घाम संसारमा ल्याइदेऊ बन्धन चुडाली चाँडै आऊ प्रभात तिमी दुनियाँलाई उठाइदेऊ नयाँ चेतना ल्याइदेऊ क्रान्ति आउन अगाडिको प्रसद पीडा पो सुख पाउने आशा बोकि हन्डर खाइरहेका पल पल वर्षौ लागिरहेछ तिम्रो घनघोर प्रतीक्षा गरिरहेको छु तिम्रो प्रतीक्षा गरेको धेरै भइसक्यो तिम्रो आह्वान गरेको जुगौसक हे प्रभाइले आउँछौ तिमी आकाशमा सदा काला बादलहरूले ढाकेको अवस्था छ तिमी दुखीहरूका लक्ष्य हौ अबको प्रभात आउँदा हो अबको प्रभात आउँदा सधैँ जसो आएर नबिलाइदेऊ है प्रभात सदाको उज्यालको निम्ति आउनु अन्धकार सधैँको लागि नष्ट गरिदिनु अब तिमी आयो भने तिमीलाई जान दिँदैनौ तिमी भए मात्र क्रान्ति हुन्छ बरु हामी बाटो सङ्घर्षका रोज तिमीलाई कदापि जान दिँदैनौ हाम्रो आस्था हौ तिमी तिमी आयो भने मात्र क्रान्तिको ज्वाला दन्किन्छ उज्यालोको लागि ढले कति योद्धाहरू निभे कति आशाका दीपहरू त्यसैले तिमी सदाका लागि आउनै पर्छ कालो इतिहासलाई जलाइदेऊ तिमी सदा सत्यको प्रकाश ल्याइदेऊ तिमी तिमी दिव्य ज्योति बने आऊ तिमी, तिमी श्रोता हामी आजका अतिथि बिजुवेदी विजय उहाँसँग साहित्यिक फलाकुसारीलाई अझ निरन्तरता दिनेछौ उहाँका कविताहरू तपाईँहरू सामु अझ बढी सुन्ने र सुनाउनेछौँ अहिलेलाई भने यो मिठो साङ्गीतिकैली तपाईँको लागि यो धरती त्यो थियो कहाँ ये कैनास छ यो धरती त्यो थियो कहाँ ये कै नश छ भन्दा पर कई इतिहास यो धरती जो कहा ये क्यों था कैनाश दैन फु दुरु उस्तै दुरुस्तै कहाँ फुल छन् <पुल> दैनन कहा फुल दैनन् फुल उस्तै दुरुस्तै कहाँ फुल छन् फुल दैनन् फुल उस्तै दुरुस्तै कहाँ फुल्छन् फुलदैनन्दुल उस्तै दुरुस्तै कहाँ फुल्छन् एउटा मा गन्ध छ एउटा मा गन्ध छ हरको मसुबा धरती जो क्यों आका कहा कैनाशा साहित्य अनुरागी श्रोताहरू म फेरि पनि यो कर्णप्रिय गीतपछि तपाईको रेडियो सेटमा उपस्थित भइसकेको छु हाम्रा आजका अतिथि बिजु सुवेदी विजय संघ कलाको साथ र उहाँका निकै मार्मिक र सान्दर्भिक कविताहरू लिएर अनि श्रोता मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मदन कार्कीले र तपाईँहरू पनि मलाई साथ दिइरहनु भएको छ भन्ने मैले अपेक्षा गरेको छु श्रोता तपाईहरू पनि बिजु सुवेदी विजय जस्तै गरेर आफ्ना साहित्यिक अभिव्यञ्जनाहरू साहित्यिक भावनाहरू साहित्यिक सिर्जनाहरू कार्यक्रम सिर्जनाका स्वरहरू मार्फत स्फुटन गर्न चाहनुहुन्छ भने रेडियो मिरमिरे उनानब्बे थप्लो चार मेघाजको पोक्स बक्स नम्बर छब्बिस सोह्र पाँच अनामनगर काठमाडौँमा पत्रचार गर्न सक्नुहुनेछ वा अन्ठानब्बे त्रिचालिस तेह्र सत्तालिस छब्बिसमा पनि सम्पर्क गर्न सक्नुहुनेछ श्रोता चा अब म बिजु सुवेदी विजयसँगकै साहित्यिक फलाखुसारीले अगाडि बढाउँछु उहाँसँगकै साहित्यिक फलाकुसारीलाई निरन्तरता दिन्छु अनि तपाईँले आफ्ना मनका भोगाईहरूलाई कवितामा उतार्नु भएको छ हजुर अनि तपाईँले कस्तो लाग्छ म आफ्नो मनको पीडा पख्नलाई कविता लेख्छु जस्तो लाग्छ कि म साहित्यिक सिर्जना गर्छु भनेर कविता लेख्नुहुन्छ अब पीडा भोगिरहने ठाउँमा हामीले सहयोग गर्नु प्रत्यक्ष सहयोग गर्नु पाउनु भनेको धेरै राम्रो हो तर प्रत्यक्ष सहयोग गर्नै नपाए पनि यसरी सहयोग गरौँ भनेर चाहिँ नि साहित्यबाट भन्नलाई अब एक कदम पछि हटेको नै मान्दछु मैले त्यसलाई हजुर तैपनि यसबाट केही समाजलाई योगदान हुन्छ कि भन्ने आशा गरेको छु साहित्यबाट तपाईँ आफ्नो दुःख पीडालाई पोख्न कविता लेख्नुहुन्छ अनि त्यसपछि तपाईँको दुःख पीडा अलिकति भावना हल्का भयो जस्तो लाग्छ तपाईँले हल्का भयो जस्तो महसुस हुन्छ अब साहित्य सिर्जना गरिसकेपछि एउटा सन्तानलाई जन्म दिएको जस्तै तुलना गर्न सकिन्छ सन्तानको जन्म भइसकेपछि अब उयसलाई प्रकाशन गर्ने उसलाई राम्रो ठाउँमा प्रस्तुत गर्ने त्यसबाट कसैले लाभ प्राप्त गरोस् भन्नेमा लाग्ने त्यो जिम्मेवारीहरू चाहिँ आफूमा अझै बोझ भएको महसुस हुन्छ अनि तपाईँलाई साहित्य भनेको के हो जस्तो लाग्छ साहित्य भनेको एउटा समाजको अभिन्न अङ्ग हो अब यो समाजको ऐना भने पनि हुन्छ अब यो साहित्यले साहित्य भनेको आफूले भोग्दाखेरि अरूले पनि भोग्न नपरोस् भन्ने हिसाबले मैले मानेको छु त्यसरी रचना गरेर मनोरञ्जन मात्र होइन कि त्यसमा सन्देश पनि होस् हजुर त्यसमा केही होस् भन्ने मैले अपेक्षा गरेको छु तपाईँको अर्को कविता सुनाइदिनुहोस् न हाम्रा सृजनशील मनहरूमा मैले यो एउटा कविता तयार पारेको एकजना उहाँ एकजना सैनिक हुनुहुन्थ्यो उहाँ ड्युटीमा हुनुहुन्थ्यो उहाँले ड्युटीको पनि वास्ता नगरिकन मलाई चाहिँ एसएमएसमा धेरै पहिले छ सात वर्ष अगाडि नै जुन बेला चाहिँ नि यो जनयुद्ध भएको टाइम थियो त्यो टाइममा यो सरकारीको चाहिँ सेनाले उहाँहरू पनि कति चाहिँ उहाँहरूमा पनि धेरै राम्राहरू हुनुहुन्छ हुनुहुन्थ्यो त्यो बेला होइन उहाँबाट चाहिँ मैले लेख्नै पर्ने जस्तो भएर चाहिँ मेरो मानसपटलमा आउन थाल्यो र मैले चाहिँ रात ले को तिन बजेतिर पनि मैले लेख्न सुरु गरेको थिएँ लोड सेडिङको अवस्थामा पनि मेनबत्ती बालेर पनि लेखेको थिएँ यो हजुर यो चाहिँ मैले लेखेको मेरो सबभन्दा फेरि अहिलेको सम्मको सबभन्दा ताजा होइन अहिले चाहिँ सबभन्दा मलाई मन परेको पनि यो नै हो अहिले यो सुनाउनु खोज्दैछु म हुन्छ तपाईँको मन परेको कविता सुरु गर्नु यो चाहिँ अब उहाँ सैनिक उहाँको उहाँको नै उहाँले जे भन्नुभएको थियो होइन त्यही अनुसार चाहिँ मैले आफ्नो उहाँलाई समर्पण गरेर भन्दैछु सुदा उठ्दा झल्यास बिउँझदा बिजाउँछ मलाई बैरीका परेडहरूले छटपट्टि भइरहन्छ सधैँभरि आजको मेरो स्वदेश पुर्खाले स्वाभिमान बनाएको मेरो देश भोली पराधीन हुने क्रम छ भोलि पराई हुने क्रम छ आजको मेरो प्यारो आकाश किचेर संकुचन हुने क्रम छ मेरो घरको आँगन आज यहाँ छैन मेरो प्यारो हृदय टुक्रिएको छ मेरो सर्वस्व आत्मा टुक्रिएको छ मेरो सधैँ माछाको स्तब्ध आखा भइरहेको छ लटक भएर म कति बाँचु मेरो देश किन परदेश जान्छ मेरो देशको शेष किन निशेष हुन्छ अनिन्दो बसिरहँदै पनि अँध्यारोमै मेरो देश किन गायब हुन्छ आजमा बसेको देश किन पराया भूमि हुन्छ बिहानीको प्रभातको मिरिमिरेमा हेर्दा किन हाम्रो बङ्कर सब छियाछि छिया भइसकेको हुन्छ किन सुरक्षा दिने सुरुङहरू पुरिसकेको हुन्छ किन जङ्गे पिल्लर सारिसकेको हुन्छ बाटुली भावी आफ्ना सन्तान दर बोकी पहाडतिर डेरा सर्छिन अँध्यारैमा उनले गरेको तराईको बिर्ता उनको तराई को पूरे उब्जानी नाया नहाएपनी उनको होते अश्पिंदा लुटिने पीड़ा उनी तराई न गरी जान्छिन जान पहाड़ नागर सैलुंगर जान्छिन पुरे गाँव इसी डेरा सर् मेहनत मजदूरी करो पूरे संपत्ति घुमाएर आपने स्वदेशी हक लाल पूर्जा भो नागरिकता में गांव को नाव भाई आपने पूरे गाँव गुमा इसी गाँव ने नहीं बसई सर्च तईपन फेरी त्रास संास जंगे पिलर उत्तर तीर बढ़ने क्रम फेर अहिले उनीहरूको गाउँ नयाँ पर्यो तर उनीहरू मूल गाउँकै के बासिन्दा केही खान नपाएर झारपात बालेर तातो पानीले मात्रै गुजारा गर्नु पर्यो सबैले कतिपटक बसाइ सरिसके त्यसको लेखा जोखा छैन उनीहरूसँग त्यसैले उनीहरूलाई सधैँ न मजाले डस्छ अँध्यारो हुन थालेपछि व्यथा सुरु हुन्छ मुटुको व्यथा भन्दा ठुलो बेथा छ उनीहरूको कतै बसाइ सर्ने पर्ने त होइन कतै आफ्नो थोपो सम्पत्ति पनि पराई हुने पो हो कि कतै सिमानाले फेरि गुहार माग्न आउने पो हो कि किन पछि नहट्ने हिम्मत गर्दैनौ भन्छु म यसपालि भक्ति थापा बन्ने अडानमा छन् उनीहरू तै पनि सिमानाले वनवास लिन्छ पहरा दिन्छन् एकातिर मात्र हेर्न सक्ने घोडाले जस्तै फेरि पनि सन्तास छ फेरि यो गाउँ पनि वनवास गयो भने यस्तो सधैँ भइरहँदा हे आमा रात हे म के भनौँ उनीहरूलाई गाउँले फेरि रातारात बसाइ सर हाम्रो देश भनेर कुन ठाउँलाई भन्ने देशै नरे हाम्रो अस्तित्व पनि रहन्न हे मेरो गाउँ तिमीलाई माया लाग्दैन गाउँलेहरूको तिमी किन पराय भयो तिमी परदेशी भो तिमी क्या बनवास गयो हे आमा गाँव मे बनू भो अब नभाग भनु खाई कह गए बलभद्र भक्ति गांव नेका लगौ तिमी तराई तीर झर्ने हिम्मत करी खर्ग कह गे गोठालो जाने कहां गयो मेरे बालापन में खेलने ठा कह गयो इस कब किनारा लगे इसी सब कराया भे तार बस कािपाही उन्नी को प्रतिकार करने हक छाभि माथिको आदेश नआएकोले आफ्नो स्वाभिमान नछोड्ने सिपाहीहरू पनि सिपाही पनि छोडेर पन पलायन भए विदेश आफ्ना लाला लागि कति माथिका आदेशका अगाडि छन् हेर्दा उनीहरूले गाउँलेलाई जस्तो मन दुखाएर बसिरहेछन् मामुली जना जवानहरू यो उनीहरूको लाला बाला प्रतिको कर्तव्य पनि हो दुख्छ त फगत मेरो मन मात्रै आमा र म दुःखका आँसु बगाइरहेछु मेरो मन दुखेको छ मुटु चुडेको छ यी बदनामी शासकहरूले देश उनीहरूको खल्तीमा दिन्छन् पुरै देश सिपाहरू छन् सिमानामा पुरै देशी सिपाहीहरू छन् सिमानामा बन्दुक छ उनीहरूसँग कम्बरमा गोर्खाली खुकुरी छ उनीहरूसँग तैपनि निरह छन् उनीहरू तैपनि गाउँलेहरू लुरुलुरु उकाली लागिरहेछन् माटो छाडिरहेछन् सुरु सुरु मैले मेरो अङ्ग सुस्ता गुमाएँ मैले मेरो अङ्ग काला पानी मैले मेरो अङ्ग महेशपुर गुमाए मैले मेरो अङ्ग गण्डकी गुमाएँ मैले मेरो अङ्ग महाकाली गुमाएँ मैले मेरो अङ्ग सेती बगर गुमाएँ यस्तो आमाको कसले सुन्ने आमालाई अपाङ्ग बनाउने हे बाँसा शासकहरू तिमीहरूको नाक छ कि छैन तिमीहरूको कान छ कि छैन तिमीहरूको आँखा छ कि छैन तिमीहरू पशु हौ कि मूर्खता मानिस हौ बैरीलाई हौसला भइरहेको छ उनीहरूको रोफ अत्याचारिलो छ हामीले नै सधैँ पछि हट्नु पर्ने यो कस्तो निसाफ हो कस्तो मुर्दा कानुन हो निर्लज सरकार बैरीका कुकुर बनिरहेको छ आमालाई सिमानाको घाउले असह्य भइरहेको छ मुर्दा कानुनले स्वतन्त्र हुनेसम्म वकालत गर्दैन आमाले कति स जन्मेको ठाउँ म हुर्केको ठाउँ म कदा इन्च पनि छोड्दिन त्यो ठाउँ मेरो देशलाई कपुर हुन दिन्न म सिङ्गो राष्ट्रको अस्तको प्रश्न हो तर म कदापि देशमाथि गद्दारी गर्न चाहन्न मृत्युसित बच्न कहिले भिख माग्ने छैन देशको हितको लागि मर्न तयार छु म देश भक्तहरूले देखाएको साहसको बाटोमा लम्कँदैछु देशको अस्तित्व जोगाउन लम्कँदैछु तर सबै किन मलाई पराई देशका नागरिक लाग्छन् भैँसी हुन त म एक्लो छु तर सिङ्गो अभिभावक आमा मेरो साथ हुनुहुन्छ त्यसैले मेरो आँट बढेको छ हे बाटुली भावि तिमी अब सैलुङबाट झरे हुन्छ देशलाई लुच्ने गिद्ध चिलहरूलाई खत्तम पार्न मैले सामलको जोह गरिसकेको छु जिउँदै मरे मरेतुल्य कदापि बन्दिन मलाई पुरै मेरो देश चाहिन्छ हिमाल चाहिन्छ पहाड चाहिन्छ तराई चाहिन्छ मेची चाहिन्छ महाकाली चाहिन्छ सिंगो सगरमाथा पुरै चाहिन्छ यो मुक्तियुद्ध म एक्लै छेर्छु गोरिल्ला बनेर पुरै आमालाई उपचार गर्छु आमाको सच्चा सन्तान सिपाही सपु रखवाला हुँ देश बचाउने रण म एक्लै छेर्छु देश बचाउने रण म एक्लै लड्छु मलाई पुरै मेरो देश चाहिन्छ चा। हिमाल चाहिन्छ चा, पहाड चाहिन्छ चा, तराई चाहिन्छ चा, मेची चाहिन्छ चा, महाकाली चाहिन्छ सिङ्गो सगरमाथा पुरै चाहिन्छ यो मुक्ति म एक्लै छेड्छु गोरिल्ला बनेर पुरै आमालाई उपचार गर्छु आमाको सच्चा सन्तान सिपाही सपुत रखवाला हुँ म देश बचाउने रणसङ्ग्राम म एक्लै छेड्छु देश बचाउने रणसङ्ग्राम म एक्लै छेड्छु देश भयावह स्थितिमा गुज्रिरहेको बेला तपाईँको मनबाट सिर्जित निकै मार्मिक र सान्दर्भिक कविता निकै ओतप्रोतले भरिएको देश कविता हाम्रा सृजनशील मनहरूले सुन्नुभयो तपाईँको कविता निकै देशप्रेमी छ तपाईँको कविताले देशको पीडा बोलेको छ देशको भाव बोलेको छ नेपाल आमाको पुकार बोलेको छ र तपाईँ यस्ता कविताहरूलाई अझै निरन्तरता दिँदै गर्नु अहिले सबैको मानसपटलबाट मेरो देश भन्ने शब्द हराइरहेको बेला तपाईँको मस्तिष्कबाट यस्ता त देशभक्ति खालका किताहरू सिर्जित हुना कार्यक्रम सिर्जनाका स्वरहरू मार्फत प्रस्फुटन गर्न चाहनुहुन्छ भने चा आफ्ना साहित्यिक अभिव्यञ्जनाहरूलाई साहित्यिक भावनाहरूलाई हामी तपाईँका साहित्यिक अभिव्यञ्जनाहरूको सधैँ कदर गर्नेछौँ त्यसको लागि तपाईँले रेडियो मिरमिरे उनानब्बे थोप्लो चार मेघाजको पोक्स बक्स छब्बिस सोह्र अनामनगर काठमाडौँमा पत्रचार गर्न सक्नुहुनेछ वा अन्ठानब्बे सम्पर्क गर्न सक्नुहुनेछ श्रोता हामी उहाँसँगका साहित्यिक अभिव्यञ्जनालाई अझ फेरि जोड्नेछौँ अहिलेलाई भने यो छोटो व्यापारिक विश्रामसँगै नौतिसको हालखर पठार्नु हुने जानकारी गराउँछौँ सुन्दै गर्नुहोला रेडियो मिरमिरे आवाज उनानब्बे थुप्रो चार मिटर मे मे बीच का मास ना पाए मसे मंशी का भेदभाव मे कति जाति बड़े सब हाँ पाए कति जाति थो भरे सब हंस पाए करणाली को चामल खोज दे जोनी दूनी दीच कर ज ता पाए दुख कई पहाड़ आज ताए कति जाति बर सब हाँ पाए कति जाति बर सब हाँ पाए